जब मानिसको मनमा भावनाहरूको मनन हुन मनमा भावनाले झन्कार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ जसले पिउस एकपटक काव्य पियुषको प्याला हर्पल बहर मन महार उत्पन्न गर्छहरू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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच र यो कार्यक्रम मेरो रचना कान्तमा तिमीलाई सम्झिएर रुन्छु एकान्तमा तिमीलाई सम्झिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु एकान्तमा तिमीलाई सम्झिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु एउटै भएको मुटु पनि यसरी छुट्टिँदा एउटै भएको मुटु पनि यसरी छुट्टिँदा हेर छातीभित्र आगो सल्किएर रुन्छु घरिघरि गर आफ्नै छाती भकानी रुन्छु तिमीसँग ढाटिनुको पीडा खप्दै तिमीसँग ढाटिनुको पीडा खप्दा खप्दै लाग्छ अब आफै भित्र भाँसिएर रुन्छु घरिघरि आफ्नै छाती भक्कनिएर रुन्छु घामको किरणसँगै जुनको ज्योतिसँगै घामको किरणसँगै जुनको ज्योतिसँगै हर्पल तिम्री यादमा तटपिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु आशिष दियो दैवले फेरि खुसी लग्यो आशिष दियो दैवले फेरि खुसी लग्यो बोतलसँगै भित्रभित्रै रित्तिएर रुन्छु एकान्तमा तिमीलाई सम्झिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु तो बाटो हृदय रात बीत्यों खुलटी हृदय दे। बीचों बाटो हृदय रात बीतों से को जो छोटी के मोनका फिक्का लिका फिंना बो उटी फिरदा फिर रात बित्यो कोल्टे फेर्दा फेर्दै यो मिठो साङ्गीतिक आवाज सँगसँगै नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइँमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाल समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ आज पनि सोही क्रममा जुट्नको निम्ति हामी उपस्थित भइसकेका छौँ सुरुवातमा नै मैले एउटा गजलै उत्थान गरी जुन गजललाई पठाउनु भएको थियो आशिष दनाइजीले बेसी सहर लम्जुङदेखि निकै सुन्दर रचना रहेको थियो उहाँको एकान्तमा तिमीलाई सम्झिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु आशिष दियो दैवले फेरि खुसी लग्यो बोतुलसँगै भित्रभित्रै रिए रित्तिएर रुन्छु घरिघरि आफ्नै छाती भकानिएर रुन्छु निकै सुन्दरचना थियो उहाँको यो सुन्दर रचनाको लागि आशिषजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लगहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुन सुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र तपाईँ कार्यक्रम मेरो रचनामा आफ्नो रचनाहरू पठाउन चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ पत्राचारको लागि हाम्रो ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहज रत्नगर एक बकुल्ला चौक चितवन र त्यसै गरी हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेलको लागि आरजे र तपाईँले कार्यक्रम मेरो रचना को फेसबुक पेज में पनी अपना रचना पठान सकूने तपाईँ आफ्नो फेसबुक पेजमा जानुहोस् डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास मेरो रचना डट फाइभलाई सर्च गर्नुभयो भने तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्न सक्नुहुनेछ र फेसबुक पेजमा तपाईँले लाइक गर्नुहोस् अनि त्यसपछि आफ्नो रचनाहरू पठाउनुभयो भने अवश्य पनि कार्यक्रम मेरो रचनाको पसाइसम्म तपाईँका रचनाहरू आइपुग्नेछन् आज पनि तपाईँका धेरैभन्दा धेरै रचनाहरू मसँग छन् तपाईँका रचनाहरूलाई ढिलो नगरीकन अगाडि जोड्न चाहन्छु यो समयमा हिजोभन्दा आज यहाँ अन्यलताले घेरेको छ हिजोभन्दा आज यहाँ अन्यलताले घेरेको छ संवैधानिक नयाँ नेपाल बन्ने आशा चुकेको छ होसियार गर्नै पर्छ नयाँ नेपाल उद्धोष हुन होसियार गर्नैपर्छ नयाँ नेपाल उद्घोष गर्न कानुन बेच्ने दलाले नै सत्ता पुगेको छ संवैधानिक नयाँ नेपाल बन्ने आशा चुकेको छ पिवा नबनोस् कसैको वृद्ध होइन मेरो देश पिवा नबनौँ कसैको वृद्ध होइन मेरो देश विस्तारवादी शोकले अझै आँखा गढेको छ हिजोभन्दा अझै यहाँ अन्यलताले घेरेको छ षड्यन्त्रताको बाजुहाले आफ्नै पल्टो भर्न यहाँ षड्यन्त्रताको बाजुहाले आफ्नै पल्टो भर्न यहाँ देश बेच्ने प्रतिस्पर्धा उस्तै गरी चलेको संवैधानिक नयाँ नेपाल भन्ने आशा चुकेको छ बचाओ देशको स्वाभिमान राष्ट्रघाती चङ्गोलबाट बचाओ देशको स्वाभिमान राष्ट्रघाती सङ्गोलोबाट चन्द्र सूर्य अङ्कित झन्डा लिलाम हुन आँटेको छ संवैधानिक न्याय नेपाल ने बन्ने आशा चुकेको छ हिजोभन्दा आज यहाँ अन्यल्ताले घेरेको छ लक्ष्मण भन्तना श्रेष् गुर्खा हल अबुधाबी युएबाट यो रचना पठाउनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई जोड्छु बालकृष्ण भट्टराई स्याङ्जा पिडी स्यालबा साल मरुभूमिको छातीबाट भनेर ठेगाना लेख्नु भएको छ उहाँको मुक्तको लागि अगाडि जोड्छु कसैले दुध बेचेर कसैले पानी बेचेर कमाए सम्पत्ति कसैले खरानी बेचेर कसैले दुध बेचेर कसैले पानी बेचेर कमाए सम्पत्ति कसैले खरानी बेचेर धनीहरूको महलमा पसेर पनि तिमीले धनीहरुको महलमा पसेर पनि तिमीले कमायौ रे सम्पत्ति आफ्नो जवानी बेचेर कसैले दुध बेचेर कसैले पानी बेचेर कमाय रे सम्पत्ति कसैले खरानी बेचेर कमाए सम्पत्ति कसैले खरानी बेचेर निकै सुन्दरचना यो सुन्दरचनाको लागि बालकृष्ण भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो रहेर त्यस्तै अर्को रचनालाई अगाडि जोड्छु कमल सङ्घर्ष जसले काभ्रेदेखि पठाउनु भएको रचना कुरो काट्ने उनै हुन् कि विचार हुन पुर्याउनुहोस् कुरो काट्ने उनै हुन् किन विचार पुर्याउनु र पाइ ढाँट्ने उनै कुरा उनै हुन् किन विचार पुर्याउनु र मैले त मात्रै वासस्थान खोज्ने हो मैले त मैले त मात्रै वासस्थान खोज्ने हो मैले त सबै आँट्ने उनी हुन् किन विचार पुर्याउनु र पाइ ढाट्ने उनी हुन् किन विचार पुर्याउनु र देउरानी र जेठानीको लड़ाई चल्न थालेको छ देउरानी र जेठानीको लडाइँ चल्न थालेको छ घर फाट्ने उनी हुन् किन विचार पुर्याउनु र कुरा काट्ने उनै हुन् किन विचार पुर्याउनु र दुःख पर्दा माइत जान्छे सुख पर्दा भने दुःख पर्दा मैता जान्छे सुख पर्दा भने खुसी साट्ने उनी हुन् किन विचार पुर्याउनु र कुरो काट्ने उनी हुन् किन विचार पुर्याउनु र पाए ढाट्ने उनी हुन् किन विचार पुर्याउनु र कमल सङ्घर्ष काभ्रेदेखि उहाँले यो रचना पठाउनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु गएको एउटा मान्छे मलाई पेरमा छोडेर <coughs> गएको छ एउटा मान्छे मलाई पेरमा छोडेर माछीलाई झेउर उनी झिरमा झेरमा छोडेर मैले उसको नाम मेटाउनु अघि धेरै पटक सोचे मैले उसको नाम मेटाउनु अघि धेरै पटक सोचेँ किन ढाँटियो एकधरको सिन्दुर शिरमा छोडेर गएको छ एउटा मान्छे मलाई पेरमा छोडेर हिजोसँगै जिउँछु भन्नेले आज भुलेर गयो हिजोसँगै जिउँछु भन्नेले आज भुलेर गयो, भुले गयो। आफू तरेर खोली एक्लै एक्लै तिरमा छोडेर माछीलाई झै उनेर उनी झिरमा झिरमा छाडेर अरे बुझ्नुहोस् न यार यहाँ भगवान छैन पाइन्न मुक्ति फुल फुल अछ त मन्दिरमा छोडेर माथिलाई झै उनी झिरमा झिरमा छोडेर मर्न त स्विकार्न सक्छु कोहीहरू मर्न त नस्वि न मर्न न स्विकार्न सक्छु कोही अरू भन भनन् किन रायो यस्तो अन्जेरमा छोडेर माथिलाई झि उनी र उनी झिरमा झेरमा छोडेर गएको छ एउटा मान्छे मलाई पेरमा छोडेर गएको छ मलाई एउटा मान्छे पेरमा छोडेर भुवानी हुमागाई सुमानी काठमाडौँ नेपालबाट यो रचना पठाउनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला टै खोट मात्री नै प्रतिमा खोटै खोट मात्री नै प्रतिमा छोटै छोट मात्र नै प्रति त्यो तिम्रो आफ्नै मन दोसै दोसो मात्र किन मेरै पिरतिमा खोटै खोट मात्र किन मेरै पिरतिमा खोटै खोट मात्र किन मेरै पिरतिमा छोटै छोटो मात्र किन मेरै पिरति भनला भन्नाए अमृत हो रे पिराती भन्ना भन्सन भन्नलाए अमृत हो रे बीराती भन्ना विषय विश्व बिशा मात्रै प्रतिमा खोटै खोट मात्र मेरै प्रतिमा खोटै खोट मात्र किन मेरै प्रिरतिमा छोटै छोट मात्र किन मेरै प्रिरति मुट्टु थियो रिसाएर गयो मन थियो मुटु थियो रिसाएर गयो शिरमा पानी थोरै माया मिसाएर गयो त्यही मायाले घरिघरि झस्काउँछे त्यही मायाले घरिघरि झस्काउने गर्छे झुटो नाता मुटु माज मिसाएर गयो मन थियो मुटु थियो रिसाएर गयो आफू बन्यो महान् नारी समाजको नजरमा आफू बन्यो महान् नारी समाजको नजरमा मलाई भने पीडासँगै मिस पिसाएर गयो मन थियो मुटु थियो रिसाएर गयो निकै सुन्दरचना यो सुन्दर रचनाको लागि युनिक क्षेत्रीय कमलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्घखाँची हाल साउदी अरबदेखि उहाँले यो रचनालाई पठाइदिनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा अविरल सागर सौगात सेल झन्डी एक रूपन्देदेखि पठाउनु भएको रचना उहाँको रचनालाई अगाडि जोड्छु तिमीले मलाई सम्झे मलाई सम्झिन नसकेर तिमीले मलाई सम्झिन नसकेर पिउँछु म तिमीलाई बिर्सन नसकेर अचेल म पागल जस्तै भएको छु अचेल म पागल जस्तै भएको छु पुरानो अतीत भुल्दिन नसकेर तिमिले नै मलाई सम्झिन नसकेर बा आमाले मलाई विदेश पठाए बा आमाले मलाई विदेश पठाए घाउँ घरमा म सुध्रिन नसकेर पिउँछु मा तिमिलाई बिर्सिन नसकेर सागरलाई भट्टीमा देखेर उसले सागरलाई भट्टीमा देखेर उसले सोध्छौ आयु माया तटिन नसकेर पिउँछु म तिमीलाई बिर्सन नसकेर तिमीले मलाई सम्झिन नसकेर पिउँछु म तिमीलाई भुल्न नसकेर आफ्नो मायलुलाई भुल्न नसक्दाखेरि आफूले माया गरेको मान्छेलाई बिर्सन नसक्दा पिएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दरचना यो सुन्दरचनाको लागि अविरलजीलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु यो समयमा मेरो हातमा अनु धामी बिछोड यात्रा भनेर ठेगाना नाम लेख्नु भएको छ उहाँको रचनालाई अगाडि जोड्छु आकाश सागर र बादल अनौठो लाग्छ आकाश सागर र बादल अनौठो लाग्छ पहाड मैदान र खाडल अनौठो लाग्छ कहिले कसो यसो निहाल्छु नजिकबाटमा कहिले कसो यसो निहाल्छु नजिकबाटमा रु रुपसी नयन र गाँजल अनौठो लाग्छ आकाश र बादल अनौठो लाग्छ अचेल संस्कृति काका कुल भएर हो कि अचेल संस्कृति काका कुल भएर हो कि तबला ढोलक र मादल अनौठो लाग्छ पहाड मैदान खाडल अनौठो लाग्छ सधैँ दूर संगा सम्बन्ध भएछ समीप सजाव साजन र अचल अनौठो लाग्छ पहाड मैदान ठाडल अनौठो लाग्छ सायद मलाई बढी प्यार बसेको सेक्याएर सायद मलाई बढी प्यार बसेको बसे अर्पण गजल र पागल अनौठो लाग्छ आकाश सागर र बादल अनौठो लाग्छ पहाड मैदान र खाडल अनौठो लाग्छ सबै अनौठो लागेका कुराहरू हुँदै थियो अनु धामी धामीजीलाई पनि यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा अञ्जन श्रेष्ठ बाघेजीको रचना छ कान्छी बजार स्याङ्जादेखि पठाउनु भएको उहाँले यो रचना उहाँको रचनालाई पनि अगाडि जोड्छु रातो सारी सिन्दुरपोती लगाएर आउनु छिन छिन हातका चुरा बजाएर आउनु डाडा पाका छाहाराले बोलाउँछन् तिमीलाई डाँडा पाखा छाहाराले बोलाउँछन् तिमीलाई त्यो गुलाबी ओटमा लाली सजाएर आउनु रातो साडी सिन्दुरपति लगाएर आउनु तिम्रो मधुर बोलीमा मन जित्ने छौ तिमी तिम्रो मधुर बोलीमा मन जित्ने छौ तिमी पत्थर जस्तो मन फेरि पगालेर आउनु छिनछििन हातका चुरा बजाएर आउनु सुखा दुःखमा साधिन्छौ तिमी मलाई सुखा दुःखमा साधिन्छौ तिमी मलाई आँसुको सागर किनारमा तराइरहनु रातो सारी सिन्दुरपोती सज लगाइरहनु तिलपिल आँसु लिन्थ्यो छुट्टिने बेलामा प्रेमको कथा आफै हराएर आउनु छिनछिन हातका चुरा बजाएर आउनु रातो सारी सिन्दुरपोती लगाएर आउनु रातो सारी सिन्दुरपोती लगाएर आउनु निकै सुन्दरचना एक यो सुन्दरचनाको लागि अञ्जन श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद आफ्नो मायलुलाई बोलाएका कुराहरू हुँदै थियो आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइरहेको त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु शिव सुविदेजीले शान्तिनगरदेखि पठाउनु भएको छ जुनेली वस्ते झापादेखि हाल उहाँ मलेसियम हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्छु सम्झनामा बाँच्न धेरै गाह्रो भाषा जीवन जिउन भन्दा मर्न धेरै साह्रो भाषा जीवन सम्झनामा बाँच्न धेरै गाह्रो भाषा जीवन जिउनुभन्दा मर्न धेरै गाह्रो भाषा जीवन हावाहुरी जस्तै किन रुमा लिन्छ जिन्दगी हो हावाहुरी जस्तै किन रुमा लिन्छ जिन्दगी हो पल भरमै उडाइदिने छारो भाषा जीवन सम्झनामा बाँच्न धेरै गाह्रो भाषा जीवन जिउनुभन्दा मर्न धेरै साह्रो भाषा जीवन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि शिवजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु आज राष्ट्रले दिवस मनाउनु अघि संविधान देउ मलाई जिलाउनु अघि पाँच पाण्डव तिमीहरू म कस्के हुँ भन्ने पहिचान देउ मलाई बिताउन अघि संविधान देउ मलाई जलाउनु अघि गर्भ बोकाई तिमीहरू घाँटी झ्याङ्न खोज्दैछौ कोखाबाट यो शिशु जन्माउनु अघि आज राष्ट्र दिवस मनाउनु अघि सास बाँकी होला ढुकढुकी छामी हेर लास माथि त्यो कात्रो उडाउनु अघि संविधान देउमलाई जलाउनु अघि दागवती दिनेको मेरो पहिलो पक्ष दागवती दिनेको मेरो पहिलो पक्ष जिउँदो यो लास पठाउनु अघि संविधान देउमलाई जलाउनु अघि आज राष्ट्रले दिवस मनाउनु अघि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मानन्द र भागीजीलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यता मेरो कुरा चल्दा उता मेरो कुरा चल्दा तिमी हाँस्दै खुशी साट्छौ यता दिलमा छुरा चल्दा अचम्मै छ यो राज्य सधैँ यस्तो छ चाल उस्तै अचम्मको छ यो राज्य सधैँ यसको छ चाल उस्तै जीवन जल पूर्वमा बढ्यो पर्खाल बाजुरा चल्दा तिमी हाँस्दैछौ खुसी साट्यौ यता दिलमा छुरा चल्दा विचार अझै गरे राम्रो अझै बेला छ ए सरकार विचार अझै गरे राम्रो अझै बेला छ ए सरकार कहाँ के हुन् होला यो युवाको पाखुरा चल्दा यता मेरो कुरा चल्दा उता मेरो कुरा चल्दा तिमी हाँस्दै खुसी साट्यौ यता दिलमा छुरा चल्दा कतै देश नै बिगार्छन् <Sanye>, कि निकै पिरमा छु साथीमा यी ढुङ्गामा यी माटोमा मा, जथाभावी भुरा चल्दा यता मेरो कुरा चल्दा उता मेरो कुरा चल्दा तिमी हाँसौ मेरो तिमी हाँसौ मुटु साँटु यता छुरा चल्दा यता मेरो कुरा चल्दा उता मेरो कुरा चल्दा निकै सुन्दरचना यो सुन्दरचनाको लागि कमल सङ्घर्षजीलाई धेरै धेरै धन्यवाद दिन्छु प्रिय मित्र यो बसाइँमै रहेर अर्को सुमाधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला सने साराले पुरा प्रेम छ कथा यति चोखो मिठा मिठा छहरू सबै तिमीलाई मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई यति चोखो रोके परदेश पसेमा मनका इच्छा मनमै रोकी परदेशमा पसेमा पसिनाको मूल्य तोकी परदेशमा बसेमा म एक दिन दिन घरमा आइ साहु कराउँदा म दिन दिन घर में आईसहु करासुख हाथ में बोक पढ़े सीमा पसिना को मूल्य तोकें पशेमा जी सुख करे जी दुख करे घरम खाना नपुगे बाध्यता ठोक पढ़े सीमा पसीना को मूल्य तोक पढ़े पसिमा जब कसले हेला मेरी बुढ़ी आमालाज बिहान लगे फोकी पढ़े पसमा मन म्छा मनमई रोके पढ़े पेमा जस्ती मेरी मन का इच्छा मनमी पर मन का इच्छा मनमई रोकी पर हरिहर कड़े पाली चार नेपाल हाल जोहार बारू म मलेसियाबाट यो रचना पठाउनु भएको थियो निकै सुन्दर रचना तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ प्रिय मित्र अब भने हामी कार्यक्रमको निकै अन्ततिर आइसकेका छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रचना पठाउनुहुने सबै सर्जकहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र विभिन्न भ्लगमा वेबसाइटहरूमा कार्यक्रम राखेर साथ दिनुहुने मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो समयमा सम्झन्छु चिसा छका मित्र मोहन बिहानी अनि त्यसै भक्तिपुर साथ सरलाईका मित्र मोहन बिहानीलाई अनि रामचरण श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेल सुनेर साथ दिनुभयो रेडियोमा इन्टरनेटमा तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिँदै प्रविधिमा रह रहेर मलाई साथ दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार